मुटु रेटेर पनि धुन निकाल्थे मुटु रेटेर पनि धुन निकाल्थे उनी अँध्य रातमा झुन निकाल्थे उनी उनी अर्थात अझर अमर गुरूङ उनी अर्थात अजर अमर गुरूङ संगीतमै नौला सगुन निकाल्थे उनी सङ्गीतमै सुनौला सगुन निकाल्थे उनी वरिष्ठ संगीतकार गीतकार र गायक स्वर्गीय अमर गुरूङप्रति समर्पित यही मुक्तकबाट आजको विम्ब प्रतिविम्बको उठान गऱ्यौं अजर अमर श्रष्टा अमर गुरूङप्रति कार्यक्रम विम्ब प्रतिविम्ब मार्फत म रमेश पौडेल हार्दिक श्रद्धासुमन अर्पण गर्दछु हार्दिक श्रद्धाञ्जली मुटू रेटे धुन निथ्यौनी अंधेरी रात में जून निथे उन्नी उ अर्थात अजहर अमर गुरूंगीतम नौला सगुन निथ्यौनी संगीतम सुनौला सगुन नि म अम्बर हुँ तिमी धरती यही धरती यही धराधामबाट गएको जेठ 25 गते उनासी वर्षको उमेरमा सदा सदाका लागि विदा हुनुभयो नेपाली गीत सङ्गीतका त्रिवेणी अम्बर गुरूङ आजको बिम्ब प्रतिविम्बमा उहाँकै सङ्गीत सृजना धुनहरू जोड्छौं त्यसो हामीले रेडियो नेपालबाट उद्गारमा पनि उहाँकै आवाज जोड्यौं अम्बर गुरूङले यो धराधाम छाडेको पनि आज सातौं दिन भयो अब उहाँकै धुन र विभिन्न कलाकारको गुनगुन जोड़ौ मनले यो र भन्दैन जसलाई पनि मन पराउन सकिन्छ मनले यो र भन्दैन जसलाई पनि मन पराउन सकिन्छ साथमा साथ मिले प्रीतिको झण्डा फहराउन सकिन्छ निष्पाप मन हुँदाहुँदै पनि कहिलेकाहीँ निष्पाप मन हूँ कहीं आंखा में आंखा ठेस लग्दा एक अर्मी हरा सक आंखा में आंखा ठेस लगता एक अर्म हरा सको शासे पाहाड भना बैशाख भनाजी ैमा पानी पानी जीवन छुछ पर्न नै बाँकी बाँकी छ बाँकी छ मेरो मनलाई राखने घुमी घर उदास भना खुसी भना के दुब भैमा पानी जसान पानी जो बन फुल छ जसरी फुल छ मेरो आँखालाई राख्ने फुलबारी छैन तिम्रो मुहारमा राखौँ कि नारायण गोपालले साह्रै मिठो घला दिनुभएको छ हरिभक्त कटुवाले लेख्नुभएका गीती हरफमा उस्तै सुमधुर धुन भर्नुभयो अजर अमर श्रष्टा अमर गुरूङले आजको कार्यक्रम बिम्बा प्रतिविम्बमा अमर गुरूङले नै संगीत सिर्जना गर्नुभएका स्वर सिर्जना गर्नुभएका र संगीत सिर्जना गर्नुभएका भावभूमि वरिपरिका मुक्तहरू जस्ताको तस्तै साभार बोल्छौं र शब्दशिल्पी अमर गुरूङकै धुनहरू जोड्छौं घुम्तिनी घुम्तिनीरै जब मोडिन्छ जिन्दगी दोबाटोमै जब छोडिन्छ जिन्दगी यस्तै हो त जिन्दगी भन्नु यस्तै हो त जिन्दगी भन्नु पर्खी बसे जोडिन्छ जिन्दगी पर्खी बसे त अवश्य जोडिन्छ जिन्दगी केही लाग्छ केही पाए जस्तो जिन्दगीको रंगिन दिन आजै आए जस्तो आहा। तारा देवीले सारे मिठो गला दिनु भएको छ किरण खरेल गीती हराफोन अमर गुरुङले संगीत भर्नु भएको हो फेरि अर्को धुनलाई जोडु एक्लो नितान्तु एक्लो नितान्त एक्लो मात्रै साथमा मछु पर्खाई पूर्णिमाको औसीको रातमा मछु निर्जन बस्तीको बास भयो मेरो निर्जन बस्तीको वास भयो मेरो अहिले छु त केवल यादहरूकै के यादमा म छु अहिले छु त केवल यादहरूकै के यादमा म छु के कुरा यो सपना हो र के कुरा खै यस्तै कुराहरू गर्नुभयो गीतकार ईश्वर वल्लभले गायक र संगीतकार अम्बर गुरूङले सँगै बसेर गर्नुभयो होला जिन्दगीको के कुरा यो सपना हो र के कुरा अम्बर गुरूङ बितेर जानुभयो हामीलाई सपना जस्तै लागिराखेको छ स्वर्गीय अम्बर गुरूङ प्रति पुनः शब्द श्रद्धा व्यक्त गर्छौं कार्यक्रम बिम्ब प्रतिबिम्बका तर्फबाट सपना मात्र सपना हो सधैँ अधुरै रहन्छ त्यो सपना मात्र सपना हो सधैं अधुरै रहन्छ त्यो अनुवाद गर्न सकिँदैन सधैँ अपुरै रहन्छ त्यो हजार सपना देख्नेहरू पनि सबै यसै भन्छन् हजार हजार सपना देख्नेहरू पनि सबै यसै भन्छन् जगाऊ सपनाको दियो सधैँ मधुरै रहन्छ त्यो जगाऊ सपनाको दियो सधैं मधुरै रहन्छ आजको बिम्ब प्रतिविम्बमा संगीतकार गायक र गीतकार र शब्दशिल्पी निबन्ध शिल्पी अमर गुरूङलाई सम्झिराखेका छौ फेरि धुनलाई जोडौं है झर्ना हो जिंदगी झर् पर्ना हो जिंदगी झर् पर्च आस्था रस भर्च जिंदगी का नियति भोग्द जिंदगी का तीन नियति भोग्द कैयौ सागर तर् पर्च कैय कैयौ सागर तर्च मलाई बुझ्ने तिमी एक मेरो तिमी न भए अरू कोी चढ्दा पसिना पुछने दुधकारी दिनाले मी मासली मुधकारी दिना वायले मासैले सोधे संसारमा आफ्नो त भ उकाली चढ्दा पसिना पुछ्ने तिमी नभए अरुको होला मर्मलाई बुझ्ने तिमी एक मेरो तिमी नभए अरुको होला यस्तै यस्तै प्रश्न गरिरहनुभयो बाँचुन्जेल जिन्दगीभरि अमर गुरूङले आफैले लेख्नुभएको गीत हो आफैले सङ्गीत गर्नुभयो आफैँले गाउनुभयो उकाली चढ्दा पसिना पुछ्ने तिमी नभए अरूको होला मर्मलाई बुझ्ने तिमी एक मेरो तिमी नभए अरूको होला जिन्दगीमा यस्ता प्रश्नहरू सधैँ सधैँ सोधिरहनुभ अमर गुरुङले कुल्ची हिड़ा हाँसी हाँसी छाती तिम्रे बाटो हो मेरे देह कहींवल एकटो हो कुल्ची हिड़ा हाँसी हाँसी छाती तिम्रे बाटो हो मेरे देह केवल एक थोप्रटो हो गाला को पाटो को लामो धर्सो घऊ हो तो झरी सुके एक थोपा हाँसू को टाटो हो तो सुख को एक थोपा हाँसू को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 हजुर यहाँहरू रेडियो नेपालको मुक्तकिलो तरंगमा कार्यक्रम बिम्ब प्रतिविम्ब सुनिराख्नु भएको छ कार्यक्रम बिम्ब प्रतिविम्बले डेढ दशकको मुक्तकिलो यात्रा तय गरिसकेको छ आजको कार्यक्रम बिम्ब प्रतिविम्बमा भने हामीले नेपाली गीत संगीतका त्रिवेणी अमर गुरूङलाई सम्झिराखेका छौं उहाँले नै सिर्जना गर्नुभएका धुनहरू उहाँले नै लेख्नुभएका हरफहरू र उहाँले नै गाउनुभएका गलाहरू जोड़िराखेका छौं फेरि अमर गुरूङकै धुन सिर्जनालाई जोडु कल्पना न हो एउटा सुन्दर सिर्जना बनू जस्तो लाग्छ कल्पना न एउटा सुन्दर सिर्जना बनू जस्तो लाग्छ तिम्रै मनसम्म पुग्ने एउटा गोरेटो खनु जस्तो लाग्छ सधैँ एक्लो छाया दर्पणमा हेरेर चित्त नबुझ्दा सदै एक्लो छाया दर्पण में हेर चित्त नबुझ्ता टेके मन को मजेरी में कुरा भू जस्तो लेके मन को मजेरी में सब कुरा भनु जो ल साथी आँगन बक्का सो भाका थिलु बोलु बोलु बोलु कति कति आख बाटो छेकना अवधन परेलीमा बस मगना कति आँखा छन् यति धेरै मानिस यति धेरै ख कहिले पला मनको शान्त तला हो कसले चलायो आफैलाई थाहा था छैन था कसलाई थाहा भसैले त किमेसित पोखिएर घामको भरी भरिङ्गारमा तिम्रो जिन्दगीको ढोका खोलो खोलो लाग्छ है नारायण गोपालले साह्रै मिठो घला दिनुभएको छ हरिभक्त कटुवाले लेख्नुभएका सुलित हरफमा उस्तै सुमधुर संगीत भर्नुभयो अम्बर गुरूङले अमर गुरूंगे समझना आज को कार्यक्रम बिंब प्रतिबिंब में करी अर्क दुंग ढले गयो आधी ते चले गयो जुन हावा ले tune ke le हो कर्म फुटे जो भरू तर मन जोडी साला खुशी फाट्दा जतन गरी मनले टाले तेही साल माया फाट्यो त्यसलाई पनि मनले टाले यसपालि त मनै फाट्यो कसले सिउने केल्ले टाल्ने हो खै केले टाल्ने हो अमर गुरूङले यो धहराधाम छोडेपछि नेपाली गीत संगीतमा अपूरणीय क्षति भएको छ अब त्यसलाई कसरी टाल्ने हो अमर गुरूङले साह्रै मिठो संगीत भर्नुभएको छ अरू लामाले पनि साह्रै मिठो घला दिनुभएको छ राजेन्द्र थापाले लेख्नुभएका गीतिहरू फुनिए ढुंगा बरू मान्छे भइदिए बुझिन्थ्यो होला त्यही मान्छे ढुङ्गा ठानेर पुजिन्थ्यो होला जिन्दगीको अर्को नाम मिठो भ्रम पनि हो वर्षी दिए मनवाष्प मजाले रुजिन्थ्यो होला बर्सी दिए त्यही मनवाष्प मज्जाले रुजिन्थ्यो होला आजको बिम्ब प्रतिविम्बमा यस्तै यस्तै मुक्तहरू जोडिराखेका छौं अब जन जिन्दगीको मुक्तक पनि सुनो उज्यालो छर्न सके जिन्दगीमा चन्द्रमाको चाँध हो जिन्दगी उज्यालो छर्न सके जिन्दगीमा चन्द्रमाको चाँध हो जिन्दगी, जिन्दगी। गुन्जन सके जिन्दगीमा संगीतको सुमधुर नाध हो जिन्दगी उज्यालो अनि अध्ययारो जिन्दगीका पाटाहरू हुन् कि लाग्छ उज्यालो अनि अध्ययारो जिन्दगीका पाटा हुन् कि लाग्छ सायद यस्तै भन्नुपर्छ सुख दुःखको दो साँधो जिन्दगी सायद यस्तै यस्तै भन्नुपर्छ सुख दुःखको दो साँधो जिन्दगी सायद सबैको जिन्दगी यस्तै हो जस्तो लाग्छ अमर गुरूङलाई हामीले आजको कार्यक्रम बिम्ब प्रतिविम्बमा सम्झिराखेका छौं अब फेरि धुनलाई जोडौं भुली जानेहरू जान्छन् सजिलै भुलि जानेहरू जान्छन् सजिलै झुटो कसम खानेहरू खान्छन् सजिलै छैन जमाना इमान्दारको ए हजुर छैन जमाना त इमान्दारको ए हजुर मन मुटु लान्छन् सजिलै मन मुटु त लान्छन् सजिलै जोतारा न होइन तुङ्ग निध लाई टुरी <muchas> हे कान्छा मलाई सुनको तारा खसा न त्यो तारा मतरा होइन जुन पनि झारिदिउंला रुद्रमणी गुरूङ र अरू लामाले युगल गला दिनुभएको छ अमर गुरूङ आफैले लेखेर ले यति मिठो संगीत भर्नुभएको छ आजको कार्यक्रम बिम्ब प्रतिविम्बमा नेपाली गीत संगीतका त्रिवेणी अमर गुरूङलाई सम्झिराखेका छौ कार्यक्रम बिम्ब प्रतिबिम्बको समय पनि घर्किँदै घर्किँदै गइराखेको छ राष्ट्रिय भावनाले अत्यन्त ओक्रोत गीत साँचेरै राखेका छौ त्यही गीत जोड्नका लागि यी चार पंक्ति बोल्छु म जन्मे हुर्केको माटोमा रमाउन चाहन्छु म जन्मे हुर्केकै माटोमा रमाउन चाहन्छु बगाएर पसिना कुटो कोदाली समाउन चाहन्छु चाहन्छु म यो देशलाई संसारभरि चिनाउन चाहन्छु म यो देशलाई संसारभरि चिनाउन म सधैँ चन्द्र सूर्य फरर र फहराउन चाहन्छु म सधैँ चन्द्र सूर्य फरर फहराउन चाहन्छु jyo daragat sariyo jal boi sah humro ra to ra chandra surye jangi nishan humro jyo daragat sariyo रातो र चन्द्र सूर्य जंगी निशाना हाम्रो जिउँदो रगत सरियो बल्दो यो साना हाम्रो हिमालय झैं अटल्यो झुके को कहिले लत्रे न यो कहिले जङ्गी निशान हाम्रो यही जङ्गी निशान अमर गुरूङले ठडाएर जानुभयो आजको कार्यक्रम बिम्ब प्रतिबिम्बमा हामीले अमर गुरूङलाई सम्झ्यौं श्रद्धा र सम्झना स्वरूप अमर गुरूङको सङ्गीतमा आफैले गाउनुभएको छ र गलामा गला, गला मिलाउनुभएको छ फतेमानले गोपाल रिमालले लेख्नु भएको अत्यन्त चर्चित रचना हो यो रातो रचन्द्र सूर्य जङ्गी निशान हाम्रो जिउँदो रगत सरियो बल्दो यो सान हाम्रो हिमाल झैँ अटल्यो झुकेन को कहिले लत्रेन यो कहिले जङ्गी निशान हाम्रो अमर गुरुङले नेपाली गीत संगीत का धरोहर अम्बर गुरुङले उठाउनु भएको यो जङ्गी निशान सधैँ फरफराइरहोस् सन्दै चुलिएर जाउस, नेपाली गीत संगीतका अमर साधक अमर गुरूङप्रति पुनः शब्द श्रद्धा भन्दै आजको कार्यक्रम विम्ब प्रतिविम्बबाट म रमेश पौडेल पनि बोजेलिन्छु हवस्त यहाँहरूको मीठो निद्रा सपनीको कामनासहित नमस्कार शुभरात्री सुकेन यो कहिरे रेन यो कहिले जङ्गी निशान हम् हिमाल जय अटल सुकेन यो कहिले रत्रेन यो कहि रे जङ्गी निशान हम जगतमा बडै प्रहार आए साम्राज्यो हे रा चन्द्र सूर्य जङ्गी निसान होलो रगत शियो आकाश मार हुन्छ तब सम्म हुन्छ नै रातो र गऱ्यो हाम्रो जबसम्म चन्द्र सुरे आकाश मार तब हुन्छ नै दो हम्ब राई शरी छन् साधु जो जो यहाँ जगतमा सबको शरणी निशान रातो चन्द्र सूर्य जङ्गी निशान हम्बो sariyo